नमस्ते सबैलाई, शैली थिएटर रेडियो सगरमाथ को संयुक्त प्रस्तुति रेडियो नाटक चौ बाटो में यहाँ स्वागत कर नारायणी खड़का हरेक सोमवार नया भाग लिख रेकु आज चौबाटोको छप्पन्नौ भाग हो छप्पन्नौ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनु सेक्ची फर्केर हेरौँ गएको अंकमा सिन्धुपाल्चोक पुगेको नवीन दाईको टोली आगो ताप्दै रमाइलो गर्छन् त्यहाँ उनीहरू बीच देशको शैक्षिक अवस्था सामुदायिक शैक्षिक संस्थाको वातावरण आदिको बारेमा भएको कुराकानी पनि हामीले सुन्यौँ अब चौबाटो कसरी अगाडि बढ्छ आउन सुनौँ भोलि बिहान मले चार बजी उठाइदिछु है सुत्छु म त दि के भयो सिन्धुपाल गएर आएदेखि किन अर्के अर्के देखाएको छु मैले हजुरलाई किन के भयो कस्तो खाने मान्छे होला कि अस्ति त्यहाँ राति आगो बालेर बसिरहेको थियो नि त हामी अनि अरू सबै गएँ नबिन र म मात्रै थियौँ ऊ फोन गरा गरेको अनि मैले उठाएँ होइन त्यो अर्को साथीले चाहिँ नबिन तिमी मात्रै हो त्यहाँ भनेर भने उठ्याके त्यही बेलामा अनि उसले सुनाएको थियो त्यसपछि फोन काटेको मान्छे अहिलेसम्म राम्रोसँग बोलाएको छैन होला लौ किन त नि उसलाई नबिन दाइ मन पर्दैन अरे मेबी हिज नवीन दाइसित जिएरएस हुनुपर्ने कारण के हो कि अति अब ह्यान्डसम होइस तपाईँहरू धेरैसँगै काम गर्नुहुन्छ नि त त्यही भएर होला नि जोसुकै ह्यान्डसम होस् न म त उसैलाई माया त गर्छु नि अब भइहाल्छ नि अलिअलि दिदी ह्युमन नेचर हो नि ओके ह्युमन नेचर मैले माने ल अलिअलि पो हुन्छ त अनि यो त अति भएन मिलनले मलाई नवीन दाको कुरामा रिस उठाउनु थालेको नि अहिलेदेखि नै होइन कि जहिले अलिअलि अलिअलि कुरा झिकिरहन्थ्यो अनि म त अब जिस्क्या होला भनेर चुप्लाएर बस्यो hmm, कसै कसैको बानी त्यस्तै हुन्छ कि कसरी छोडिदिने कुरै त राम्ररी भएको छैन कुरा गर्न पाए पो त अनि फोन गरिसु नि त ल फोन गरिसकु त अहिले हे पर्दैन राख्यो फोन उठाउनु परेन फोन उठाइसकेको छैन अह अनि मेसेन्जरमा चाहिँ झुक्किएर काटेको अस्ति फोन मेरो फोन बिग्रेछ यु डोन्ट ह्याभ टु वरि म थाहा पाउँदिनँ क्या आउँ त्यो भेटेर कुरा गर्छु नि त उसो भए सल्भ भइहाल्छ नि अरू हो र मिलन आइपो त नि मेरो खुर्सानीकै गोलभेटा बाजी पनि बाँकी छ ट्रिट भन्दैछ त्यहाँ आफै भन सक्दिनँ हेर न कसले भने जाउँछु त ए, ए ए ए दिदी दिदी पक्ष पक्छु ल हेर्छु मैले बनाएको रोज अँ बनायो तिमीले यस्तो रोज ढार्छ पनि कसलाई हेर्न ल ल ल मैले बनाएको होइन राम्रो छ कि छैन त भन्छु राम्रो भएर त तिमीले बनाएको होइन हो नानी राम्रो छ है मलाई अमनले बनाएर दिएको अनि तिमीले लियो होइन मेरो कपी मागेको थियो अनि भोलिपटक हेर्दा त यो बनाएको रहेछ इन्डिरेक्टली प्रपोज गरे तिमीलाई हो र स्मार्ट रहेछ मलाई अस्ति मुभी हेर्न जाऊ भन्दै म गइनँ नि मजा अझै कराइसिन नि किन कराउने हो र मैले लाइफिजनलाई रिसाएर भन्छ त होइन नि होइन क्या त्यस्तो होइन तिमी राम्ररी बुझौ नि उसलाई राम्ररी त दि सँगै जीवन बिताएकोलाई त चिनिन्न अलिअलि बुझेँ जति बुझेँ राम्रो लाग्यो केयरिङ छ फनी छ स्विट छ थाहा छ मसित हिँड्नलाई भनेर ऊ जहिले एउटा न एउटा न्यु बनाइरहेको छ नि कहिले बाइक सर्भिसिङमा छ अरे कहिले साथीले लगाएको छ अरे अब हप्ताको दुईचोटि सर्भिसिङमा त पैसा बढी भएकोले मात्र दिन्छ होइन पैसै बढी भएको हो कि त होइन कि त्यस्तो जापाइते जे पाइतेमा खर्च गर्ने खालको पनि छैन हेर त तिमी अहिलेदेखि उसको डिफेन्ड गर्न थालिसक्यौ डिफेन्ड गरे होइन कि दुई अँ माया गरे हो मैले थाहा पाइसकेँ साँच्ची पढाइ नबिगाएर अँ माया गर्दैमा पढाइ नबिन्दाले जस्तो कुरा नगर्नु न त्यस्तै छौ भन्न खोज्नु भयो मलाई थाहा छ होइन त्यस्तो मलाई थाहा छ क्या दिदी हजुरलाई त्यो मेरै लागि भन्नुभएको के टेन्सन लिएर होइन त तर म पढाइ बिगार्दिनँ क्या दी म कति बुझ्ने भइसकेँ हजुरलाई थाहा नै छैन थाहा छ मलाई अमन एकदमै बुझ्ने छ क्या दी अरू केटाहरू जस्तो कति पनि छैन हस् आस, हजुर नि कुरा गर्छु मिलन दाइसित है ओके okay. बाबु भोलि धुने लुगा जाए। जाए के के हो तेरोले त भिजाइराख्यो भने भोलि बिहानै धुन पाइयो नि त दिन छोटो छ घाममा सुकिरहन्छ नि झुन्डा सबै हाल्दैन सबै कलेज सर्फ छ त चेक गर्दा जा त होला नि तँलाई त केही काम पनि अराउनुहुन्न है उठेर है न उठेर कति अल्छी गर्छ स्याहार के तेरो ए, देखा देखा। हो तेरो घोडा किन खोज्छ फुटबल घुँडामा लाग्यो खोइ देखा त छैन अलिकति देखा न देखा औषध लगाउनु पर्ने हो कि पर्दैन अनि लडेपछि घरमा भन्नु पर्दैन कहिले कुरा हो यो अस्ति भर त हो नि सबै थोक लुकाइ लुकाइ बाबु के लुगाएँ मैले केही नै लुकाएको छैन भयो के भन्छ बाबु यो तेरो प्यान्ट कसरी च्यात््यो त्यही लड्या रगतै रगत छ त्यसमा कहाँ छ खोइ कुँडो देखा तेरो केही भएको छैन क्या हल्का काट थियो यहाँ नजिक आइज त यो प्यान्ट माथि साह्रो अनि ब्यान्डेज खोल त अहिले लाउन गाह्रो हुन्छ नि म लगाइदिन्छु उका आम्मा कति काटेको नै यत्रो काटेपछि मलाई भन्नु पर्दैन पागल निको भइसक्यो त्यही भएर त हिजो अस्ति कलेज नगएको नि त हिजो र अस्ति मात्र कस्तो पागल केटा होला यस्तो भएपछि घरमा भन्नुपर्छ नि लुकाई लुकाइ हिँड्ने हो त अब हिँड्दैन नि त खै घुँडा यता राख्त कति धेरै भेटा लिन अनि पो सन्जो हुन्छ तिस्तारै पछि मैले गएर कलेज नबुझेँ कलेजलाई थाहा नै नरहेछु ऊ लडेको मलाई चाहिँ खुब रिसेप्सनिस्टले ब्यान्डेज गरिदियो कि भनेर भन्दै थियो किन घाटेको होला त था नि थाहा छैन मलाई बाइकबाट लड्या कि जस्तो लागिरहेछ प्यान्टमा अलिअलि पेट्रोल बनाइरहेको थियो बाइक चलाउँछ र त्यसले सिक्याएको थियो नि त अस्ति नै साथीको बाइक छा सोधै सोध लाग त्यही भन्या भन्दै भन्दैन क्या सेयर नै नगर्दै कसरी बुझ्ने मैले आफ्नो कुराहरू नि अलिअलि भुल्ने गर् अनि उसले नि साथी जस्तो ठान्छ नि त जतिखेर नि गाली गर्ने दिदी भन्ने इमेज भनिसक्यो नि त उसको दिमागमा तेर ला तेरो लागि अनि म कहाँ जतिखेर नि गाली गर्छु त जे भयो नि गइरहन्छुस् नि त प्रशान्त र तेरो ब्रेकअप भएको थाहा छ त्यसलाई छैन मैले भने छैन क्या भन्न त नि भन् भन्नुपर्छ अनि उसलाई नि आफ्नो कुरा भन्नुलाई सजिलो हुन्छ नि त तेरो पर्सपेक्टिभ पनि बुझ्छ अँ भन्नु पर्ला अब फेरि यही कुरा सोध्नलाई भने जसरी चाहिँ नभन् नि अलिदिन खोल अनि आफै भन्नुहोस् कि उसले ल ल साँच्चै तैँले त मलाई भनेकै छैन यस्तो पुरा कुरा प्रशान्तसितको पछि भन्छु भनेर भन्दै भन्नु न अब के भन्नु र भन्न कस्तै हो त्यही एनिभर्सरीको बेला म त्यसको घर गएको गा थिएँ नि त राति भएर खासमा त्यस्तो केही प्लान नै थिएन क्या म त रेडी पनि थिइनँ होइन मतलब दिस इज टु अर्ली जस्तो लागेको थियो अब यसै खै के भयो भयो वन थिंग लेट टु एन अदर अनि खै फोर्स सोर्स गराए त होइन नि होइन त्यस्तो त तर अनि कस्तो के भयो के भयो है के के सपना देखाएको हुन्छ बिचमा आएर के भयो भयो होस् छोड्दै बिर्सिन त लास्दै गाह्रो है रहेछ हानरो हिजो त्यसको फेसबुक हेरेको है साथीहरूलाई जानुभन्दा अगाडि पार्टी दिएको रहेछ यति धेरै ट्याग फोटोहरू थियो कहिले जाने रे खै डिसेम्बरतिर होला त सुन्स् भने हाँस् मिलनको र मेरो झगडा परेको नि खुब हामी त झगडा नै गर्दैनौँ भन्दैथिस् त भने जस्तो हुन्न रहेछ नि त के कुरामा नि अरू केमा हुनु तिन रविन्दाईको कुरामा नि अहिले त सल्भ भइसक्यो हिजो कुरा मिलाएको भेटेर त्यसले एकदम इन्सेक्योर फिल गर्छ जस्तो लाग्छ हेर मलाई त्यो त्यसको प्रब्लम हो नि कुरा गर्नु त मिलन त बुझ्ने छ नि गरेँ कुरा त कतिचोटि कुरा गरिसक्यो हामीले यसको बारेमा गरिन्जेल ठीक छ होइन भेटघाट गर्यो यताउता अब सबै ठीक हुन्छ अनि कथाबाट नवीन दाईको कुरा आए पछाडि त्यसको अनुहार यत्रो हुन्छ कि अहिले बाइक किन्न लगाइरहेछ हेर न त्यसले ए पहिला त नि आफ्नो कमाइ नभए नकिन्ने भन्दै थियो त कहिलेकाहीँ कलेजको कामले ढिला भएको बेलामा नवीन घर पुर्याइदिने गरेको उसलाई कहाँ पस्थ्यो र नवीन दाई हो होइन गर्लफ्रेन्ड छ खै भन्नुहुन्न हामीले देखाएको छैन छैन होला त्यो दाइ त बुढो भएन र बुढो त के हुनु 27 लागे लाग्यो भन्नुभएको थियो अस्ति हामी सिन्धुपाल चाहिँ का बेलामा तँलाई साँच्चीकै मन त पराउन नि नवीन दाइले? छ्या म जस्ता बहिनी त कलेजैभरि छन् दाइको तैँ चाहिँ छैनन् होला नि त मिलनले तँलाई पहिल्यै भनेको यो कुरा होइन अँ भनेको थियो हिजो फोन गराएको मैले अनि के भनेको थियो अब जे भने नि सल्भ भइहाल्यो क्या अरे नि सोच त्यस्तै राखिरहने हो भने त आज सकिन्छ भोलि अर्को जन्मिन्छ मिलन र वर्षाको सम्बन्धमा नवीन दाईको स्थान के हो मिलनलाई नवीन किन यति धेरै बिजाएको होला वर्षाले आफ्नो सम्बन्धहरू कसरी ब्यालेन्स गरिदिए यो थाहा पाउन त अर्को भाग पछ्याउनै पर्छ तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला सिएचएुबिएटीओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल डट कममा लेखी पठाउनुहोला आजको भागमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम दुर्गा कार्की रविना थापा सीमान्त बुढा धन्यवाद साथै नाटक दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्दै गर्नुहोला आजको लागि म नारायण खड्का विदा हुन्छु गुड बाई